कलेक्शन अफ इन्फर्मेशन कह के आता कह क्या कता के मानस भू कलेक्शन कर ज्ञानी मिले तू जीवन में पच्चू पो ज्ञान अवतरित हो पर्चान सब भाई ज्ञान को देन के होम अनुभूति हो प्रभु को अंश हो यहाँ को अरे मत खनल हजर अं मत दिन यहाँ मटराए हजर अं मौला गाई अनि यहाँ म हुमा गाई यस्तै थरहरूको जन्जाल छ त्यसैले आफ्नो टाइटिल मानेर म मा त हुमा गाई म त चौरा म त बटराई म भणारी म दाल यो हाड छालाको यो खोलको टाइटिल आफूमा भिराएर हुँदा हुँदा यहाँको अरे म त हरिप्रसाद घोडी म त राम प्रसाद ओडार मनी यस्तो पनि शिखरनाथ लासे पढ्नुभयो भने सातो जान्छ ओढार मणि हरिप्रसाद ओढार मनि नारायण प्रसाद पढिफार राम राम हेर्ने कहाँ सच्यदान भगवानको अंश परमचिह रूपवाला सबै बिर्सिएर आफूलाई नै बिर्सिएर रहेको हुन्छ त्यस कारणले त्यस्तो स्थितिमा आत्मानुभूति शून्य जीवनमा जीवात्माले केही पनि पाउँदैन मानव जीवनको मुक्तिद्वार पनि बेकार जान्छ दर्द क् क्षण भर एक निमेष भर पनि चयन चाहिन भन्ने छैन त्यस्तो दर्दले भरिएको ठाउँमा बस्नु पर्यो आज माण्डव ऋषिलाई भगवत कृपाले एउटा ठुलो शक्ति प्राप्त त्यो मन्त्र सिद्धि थियो जुन सुकै देवताहरूको पनि सम्बन्धित मन्त्र बोलेर त्यहाँ हाजिर गराउन सक्ने शक्ति माण्डव ऋषिको थियो माण्डव ऋषिले धर्मराजसित सम्बन्धित मन्त्र बोलेर धर्मराजलाई हाजिर गराउनु आफ्नो अगाडि किन किन मलाई स्मरण गर्नुभयो महाराज भन्दै धर्मराज आउनुभयो माण्डव ऋषिले भन्नुभयो धर्मराज मप्रति प्रति गरिएको व्यवहारमा एउटा ठुलो पक्षपातको भनौँ दृष्टिहीनताको भनौँ दोष गाँसिया मैले थाहा पाएँ हजुरले गरेको यो दण्ड व्यवस्था नितान्त गलत छ म त एउटा ऋषि हुँ मैले त्यस्तो के गरेँ हजुरले यसो गर्नु पर्यो मलाई सुलीमा किन चढाइदिए यत्रो कठोर यातना मलाई किन दिए मैले नगरेको कुराको मैले सजाय किन भोग्नु पर्यो हजुरको दण्ड व्यवस्थामा कतै गल्ती छ हेर्नु पर्यो म प्रति अन्याय भयो महाराज भनेर माण्डव ऋषिले भन्नुभयो धर्मराज भन्नुहुन्छ होइन महाराज महर्षिजी हजुरले नै गरेको कर्मको फल अहिले भोग्दै हुनुहुन्छ भने अहिले एकैछिन प्रमाणित हुन्छ पखौँ न धैर्य राखौँ म हेर्छु नि हजुरको जीवन विवरण सबै भनेर एउटा खाता पल्टाएर धर्मराज हेर्नु थाल्नुभयो पाना पल्टाउँदै पल्टाउँदै पल्टाउँदै जाँदा त्यो ठाउँ आइपुगो र भन्नुभयो भेटियो महाराज भेटियो थाहा मैले भेटिहाल्ने हजुर किशोर अवस्थामा हुँदा आठ नौ वर्षको उमेरमा आफ्ना दौँतरीहरूसँग एउटा उद्यानमा बगैँचामा जानुभएको थियो गरे त हजुरले थाहा होला नि अलेली, अलेली अले सम्झना त पक्कै होला त्यसो गर्नुभएको थियो कुनै बगैँचामा दौँतरीहरूसँग जानुभएको थियो कहिल्यै किशोर अवस्थामा हो धर्मराज त गएको थिएँ अनि त्यहाँ जाँदाखेरि त्यहाँ सलबलाइरहेका अगाडि बढिरहेका किराहरू विभिन्न समूहबद्ध भएर अगाडि बढिरहेका किराहरू अघि बढ्दै थिए तिनै मध्येमा एउटा जुको पनि थियो यसरी फड्का हालेर जाँदै थियो त्यसलाई थबक्क समातेर एउटा छेसको लिएर पछाडिबाट छेडेर हजुरले मार्या हो कि होइन अलिअलि स्मरण छ यता हो धर्मराज तँ त हो गरे थियो हो त्यसैको याद नभयो हजुर कुनै पनि प्राणीलाई यसले के गर्न सक्छ र मलाई भनेर कमजोर व्यक्तिलाई हेपेर त्यसलाई केही गर्नु कुनै निरीह के गर्नु नसक्ने प्राणीलाई हेपेर त्यसलाई काट्नु मार्नु छेड्नु दुःख दिनु रोप्नु इत्यादि गरिन्छ भने त्यसको परिणाम त्यसको फल नभोगी हुँदैन हजुरको यो अरू कुनै कारणले होइन यसरी सुलीमा पर्नु पर्यो त्यही कारणले तर यो सुलीमा धेरैबेर बस्नु पर्दैन अब हजुरले किनभने जब फैसला हुन्छ त्यसबेला अनुसन्धान भइसक्यो हुन्छ हजुरलाई त यो दोष संसर्ग दोष लागेन हजुरले चोरी गरे त होइन यो यो चोरी काण्ड त चोरहरूले लगेर हजुरको आश्रमको अगाडि सामान पटकिदिया हुनाले फ्याँकिदिया हुनाले दोष लाग्यो हजुरको आफ्नो चोरी काण्ड त यो होइन आफूले गरे त्यस कारणले खोजी हुँदाखेरि केही पछि हजुरलाई छुट्टी मिल्छ यो सुलीको यो व्यथा हट्छ हजुरको तर यति चाहिँ सहनै थियो किनकि त्यो हजुरले गरेथ्यो एउटा प्राणीलाई यसरी पछाडिबाट रोपेर मार्या थियो अवश्यम भावी त्यो भोग्नु नै थियो हजुरको त्यसैले त्यति चाहिँ अहिले भोग्दै हुनुहुन्छ भनेर धर्मराजले अर्थ्याइदिएपछि हो धर्मराज म त्यसका लागि आफ्नो गल्ती स्वीकार गर्छु भनेर माण्डव ऋषिले मान्नुभयो त महाराज परीक्षितजी यो त हिजोको फसल आज काट्ने र भोलिको लागि नयाँ फसल लगाउने ठाउँको नाम जीवन हो एउटा अत्यन्त आस्तिक भक्तिमय परिवेश परिवारमा हुर्किएकी एउटी कन्या बढेर विवाह योग्य उमेरकी भइन् तर विवाहितद्वारा कस्तो घरमा पसिन भने जहाँ सत्सङ्ग भन्ने छँदै छैन हरिभक्ति भन्ने छँदै छैन लुला लङ्गडा अपाइज अनाथहरू अन्धाहरू बहिराहरू त्यस्तो आयो भनेदेखि गल हत्याएर निकालिन्थ्यो कुनै प्रकारको एकमुठी अन्न दिइँदैन थियो एक पाइदिइँदैन थियो दिने नाममा द नै त्यस्तो निष्ठुर शुष्क हरिभक्तिविहीन कुसंस्कारले भरिएको सत्सङ्ग रहित परिवारमा भित्रिन पुगिन् पसेकै दिनदेखि उनको मन कोणिँदै थियो कस्तो घरमा हुर्के आफ्ना संस्कारी बाबुआमाको याद गरी गरी रुन्थिन् बिचरी कस्ता मेरा पिता माता सधैँ प्रभुको भजन कीर्तन ध्यान चिन्तन गर्ने कस्तो भक्तिमय वातावरणमा म हुर्खेँ बढेँ आज कस्तो यो रुखो परिवारमा आएँ म मानवतै नभएको परिवारमा भनेर मनम नै कुणिँदै रुँदै एक दिन माथि कौशीमा के केलाउँदै निफुन्दै के गर्दै थिइन् त्यतिकैमा एउटा भिक्षा भिक्षार्थीले भिखारीले आरो भिक्षा पात्र पसारो भिक्षाम दे भनेर ती नबुले भनिन् भिखारी यहाँ केही मिल्दैन यो घर केही पाइने घर होइन यो यो घर त आज बासी खाने भोलि भोकै बस्ने घर हो यहाँ केही आशा नगरे हुन्छ केही पाउँदैन तिमीले गयौ भनेर माथिबाट भने तल कोठामा ससुरा साहेब बसेका थिए आम्मै के भनेको यो बुहारीले ह खोइ कहिले हामी बासी खाएको पनि सम्झना छैन कहिले भोगे बसेका पनि सम्झना छैन यो परिवार त आज बासी कहाँ नै भोलि भोकै बस्ने भन्छ नि यिनी के भन्यो यिनले यिनलाई कहिले भित्राइकन हामीले यिनलाई भित्राइकन कहिले हामीहरूले बासी खाएका छौँ भोकै बसेका छौँ के बोले कि यिनले भनेर बोलाए उहाँहरूलाई बडो शर्मिन्दगीको साथमा कुन्टो हालेर आइन् आएर हात जोडेर भन्नु लाग्यो पिताश्री हजुरले मलाई बोलाउनु भएको अहिले हो नानी एउटा कुरा सोधौँ भोलि तिमीले माथि कौशीबाट के भने अरे यो परिवार त आज बासी खाने भोलि भोकै बस्ने भने होइन नानी तिमी यहाँ भित्रेपछि कहिले हामीहरूले कुनै दिन बासी खायौ सम्झना छ अथवा कहिले हामी भोकै बस्यौँ त्यो तिमी याद गरेर दिन भन्न सक्छौ अनि ति ती, ती बुहारीले अर्थ्याइन् पिदाश्री म त सानै नाबालक हजुरलाई म के सम्झाउन सक्छु र यदि उच्च निच केही पढ्न गयो भने मलाई इच्छामा गर्नुहोला मैले आजसम्म हजुर जस्तै गुरुजनहरू मान्यजनहरूबाट ठुला बडाबाट मैले सुनेको के थिएँ भने आज हाम्रो हातमा जति औकात छ हामी जे जति स्वामित्व राख्छौँ आफ्नो सम्पत्तिमा धनमा बलमा वैभवमा खाने पिउने कुरामा त्यो सबै हिजोको कमाई हो हिजो हामीले जे गरेका थियौँ त्यही आज खाँदैछौँ हिजो राखेको त कमाई तत्त्व त बासी त हो नि आज हामी सबै बासी खाँदैछौँ किनकि हिजोको कमाई आज खाँदैन अब भोलिलाई केही गर्दै छैनौ न प्रभुको चिन्तन छ न परमार्थ छ न सेवा भावना छ न दिनदुखीलाई केही सहारा छ निष्ठुरताको वर्ताव सिवाय हाम्रो आँगनमा हाम्रो घरमा हुँदैन अनि भोलिलाई केही गरेनौ गर्दै छैनौ भोलि पक्कै भोकै बस्छौँ हामी मलाई ज्ञानी गुणी ठुला बडाहरूले सिकाएका कुराहरू सम्झिएर बसेका मनका कुराहरू केटाकेटीपनले मैले चञ्चलपनले भनिहालेँछु मुखबाट त्यति हो दसरी अरू केही होइन उच्च क्षमा पाऊ भनेर भनेन यी नानी त चलाइ नसक्ने पो रहेछ त सहानी बालक उमेर कि भनेर भन्यो अब बाब बा त गहिरा गरिदिरहेछ नि त भनेर त्यस दिन ससुरा सयको घैड राम्ररी घाम लाग्यो नवबधुका बोलीले त्यस बेलादेखि त्यस परिवारको पुरा परिवेशै बदलियो दिनदुखीहरू आयो असहायहरू आयो भनेदेखि माया गरेर स्नेह गरेर जो बन्दछ दुई चार पैसा भयो एक दुई मुठी भयो केही दिइन्थ्यो र बिदा गरिन्थ्यो लत्ता कपडा पनि अन्न पनि पैसा पनि कसैलाई अनादरको भाषा बोलिँदैन थियो भगवानको सत्सङ्ग सुरु भयो प्रभु चर्चा र त्यो पुरा परिवारकै सारा परिवेश ती नवबूले बदलिदिएकी थिइन् त यसरी यो त हिजोको कमाई आज हिजोको फसल आज काट्ने भोलिलाई फेरि फसल लाउने नयाँ यो त त्यही हो कर्मक्षेत्र भन्यो हाम्रो जीवन भन्यो त त्यसैले महाराज परीक्षितजी मैले हजुरलाई जो सुनाएँ पञ्चम स्कन्दका यी कथाहरूभित्र यो पञ्चम स्कैले सुनाएको अरू समीव निकाय धाम परब्रम परमात्मा प्रभु श्री हरिको सम्पूर्ण जीव जगत अटाउने जुन विशाल स्थूल रूप छ यो विश्व ब्रह्माण्डको यो भगवानकै स्वरूप हो भगवानको स्थूल शरीर हो त्यसैको मैले यो उपरी सब सम्पूर्ण यी अधोलोकहरू उप लोकहरू यी सबै जो मैले बताएँ अन्तरिक्ष लोक आदि गरेर सबै समुद्र र द्वीपहरू सहितको त्यो सब मैले का स्थूल स्वरूपको वर्णन गरेँ महाराज यसको यसै गरी चिन्तन गर्ने गरौँ भने भक्तको मनस्थिर हुन्छ भगवानमा भनेर भन्ने यो कुरा भन्नुभयो सुखदेव स्वामीले र पञ्चमस्कन्दका कथाहरूको यही अन्त हुन्छ भक्तवात्सल भगवानको नामको, प्राणी मात्रको, सनातन धर्मको, नेपाल जननीको, जय जय एउटा प्रश्न सोध्नुहुन्छ महाराज परीक्षी नरकहरू जति पनि छन् हजुरले बताएको ती पनि मैले सुने निवृत्ति मार्ग त्यसपछि प्रवृत्ति मार्गमा पनि गएर क्रमयोग अनुसार विस्तार विकसित भएर कसरी भक्तिलाई जागृत गराउँदै अगाडि बढ्न सकिन्छ प्रवृत्तिमै भए पनि निवृत्तिको फलोभागी कसरी हुन सकिन्छ ती सब कुराहरू पनि हजुरले बताउनुभयो प्रियव्रत महाराजका वंशको वर्णन पनि सुनेँ द्वीप वर्ष समुद्र इत्यादिको वर्णन पनि सुनेँ त्यसपछि नरकादिलो लोककोहरू पनि मैले वर्णन सुने म अब यति भन्न चाहन्न सोध्न चाहन्छु कि नरकलोकमा जानै नपरोस् त्यसतिर कहिल्यै यातना भोग्न पुग्नै नपरोस् त्यस्तो कसरी हुन सकिन्छ गुरुदेव यो कृपा गर्नुहोस् सुखदेव स्वामी भन्नुहुन्छ महाराज परीक्षितजी त कर्म न कर्मनिरहारो नैहात्यन्तिक केवल कर्म मात्रै गर्दै गयो बुझाओरिया केही छैन ओहो फलानु त कस्तो कर्मका लागि हेर कति कर्म ठाउँ कति कर्म काम काम काम निरन्तर विश्राम भन्ने छैन कस्तो काम गर्न सकेको यो मान्छेले काम गरे बापत प्रशंसा नि तर गीता को भाषा में भो कर्मी मत भाइस काम का भूतुक का पर्ने कर्मी मत हो कर्म योगी पे कर्मी होना केवल लौकिकी लौकिक चाहना बेहि जी कर्म ठोस जी कर्म में डूबोस् कर्मी मैं तपस्या करपस्वी हो भगवान भपस्वी होना तपो योगी पर्च तिमी योगी तपस्वी कर्मीभ्योधिक्ञानी भाजुन भगवान भन्न अर्जुन तिमी कर्मी भन्न छ कर्म योगी पर्चानी ज्ञान योगी तिमी जब सम्मान ज्ञान को योग सित भगवत संबंध सित नाता गाँसिंदन तब भगवत अर्पित हो ज्ञान तब समेत ज्ञान योग को रूप लिंदे